भ्रमणको सम्पूर्ण तयारी पूरा दुई घण्टाभित्रै युद्धविराम भंग गरी इजरायलद्वारा गाजो क्षेत्रमा हमला शुरू इजरायली सेनाको आक्रमणमा परि सत्तरी जना प्यालेस्ताइनी खो गयो र थाइल्याण्डमा हुने सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आशा वैंक स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 अब समाचार विस्तारमा सिन्धुपाल्चोकको जुरे स्थित सुनकोसी नदीमा माथिबाट खसेको पहिरोमा परि आठजनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् बाह्र विशेषसँग जोड़िएको रामसे पाँचको भन्ने स्थानमा गएको पहिरोले राति करिब तीन बजेतिरबाट नदी थुनेको हो नदी थुनिएर ताल बने पश्चिम घर डुफानमा परेका छन् ती घरका डेढ़ दर्शन जति बेपत्ता भएको बताइएको छ पहिरोमा परि घाइते भएका पाँचको उद्धार गरेर अस्पताल पुर्याइयो घटनास्थलमा रहेका प्रहरी निरीक्षक जायचुर रिसालले जानकारी दिनुभयो नदी एक सय चालिस मिटर भन्दा माथि आइसकेको प्रारम्भिक अनुमान छ भने अरणीको राजमार्ग समेत अवृद्ध भएको छ स्थानीय प्रशासनले दोलालघाटमा सवारी रोकिएको छ स्थानीय प्रशासनले माइकिङ गरेर बाह्र बेसी खाड़ी चौर दलालघाट बेर्ता देउराली लगायत सुनकोशी नदीका किनारका गाउँलेका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ डुभान प्रभावित क्षेत्रलाई गृह मन्त्रालयले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यसैबीच प्रधानमन्त्री सुशील कुरलाले पहिरोले अवरूद्ध भएको सुनकोशी नदीलाई सावधानीपूर्वक सहज सुरक्षित निकास जनधन र भौतिक संरचना चुकाउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ रामसे पाँचको जोरीमा गएको ठूलो पहिरोले नदी थुनिएर नदीको स्वत एक सय चालिस मिटर माथि आएको र त्यसले जोड़ेको बीस पच्चिसका डुभानमा पन्का साथै राजमार्ग अवरूद्ध भएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बीपीको समाजवादी सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने बताउनु भएको छ नेपाली कंग्रेस ललितपुर उपमहानगरपालिका छले पाटनको सुन्धारामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले बीपीको सिद्धान्तलाई समय अनुकूल परिमार्शन गर्दै अगाडि बढ़नु पर्ने बताउनु भएको हो पुरानै मानसिकताले अब पार्टी चल्न नसक्ने भन्दै उहाँले नयाँ ढंगले सोच्नु पर्नेमा जोड़ दिनुभयो उहाँले समयमे संविधान बनाउनका लागि खबरदारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो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 भोलि विहान उहाँ नेपाल आइपुग्नु हुनेछ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री क्रलाले स्वागत गर्ने कार्यक्रम रहेको छ परराष्ट्र मन्त्रालयका अनुसार अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सुनवादमा उन्नाइस तोपको सलामी समेत दिइनेछ भोलि नै परराष्ट्र मन्त्री महेन्द्र बहाद्र पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ भोलि दिउँसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्री कार्य सिंह दरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधि मण्डल बीच प्रधानमन्त्री तहमा नेपाल भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ त्यसपछि मोदीले शभामुख सुभाष चन्द्र नेमांसँग भेट भेटपछि भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भोलि बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले राती भोजको आयोजना गर्नुहुनेछ भ्रमणका दोस्रो दिन सोमबार विहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने बताउनु भएको छ प्रेस चौधरी नेपाल जितो उनले आशा भर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले अवसरलाई देशको समृद्धिसँगै जोड़न् पर्ने भन्दै नेपालको हितमा विद्युत व्यापार सम्झौता गर्नुपर्नेमा जोड़ दिनुभयो पूर्व ऊर्जा मन्त्री समेत रहनुभएका सचिव विष्टले लेबी कोटा को निर्धारण नगरी निर्वाध रूपमा पीटिय हुनु भारतसंग विद्युत सम्झौता गर्न सकिए नेपालको सुल विद्युत विकासमा टेवा पोख्ने विश्वास व्यक्त गर्नुभयो वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुने बताउनुभयो सप्तरीमा जुटको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छुहा छ पूर्व पुर। पूर्व पश्चिम राजमार्गमा जिपको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको भने पछाडि सोमबार एक गम्भीर घाइते भएका छन् पूर्वतर्फ चाँदै गरेको एक छ पाँच एक एक नम्बरको जीपले विपरीत दिशातर्फ चाँदै गएको छ तीन ती नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई सिराहा गाड़ा नौका पैंतिस वर्षीय रामकुमार यादवको उपचारको क्रममा मृत्यु भएको छ अर्का लाहान आड़का पच्चीस वर्षका जीवन भण्डारीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ जीव चालक सुनसरी बगलौरी एकका चालिस वर्षका पदम प्रसाद भण्डारीलाई इलाका प्रहरीकाले कडर बनाली नियन्त्रणमा लिएको छ प्रधानको कुटपीटबाट डोटीको बीपी नगरमा एक सुनाको स्यान गएको छ दुर्गा निम्न माध्यमिक विद्यालयका प्रधान भीमबहादुर बोहराले कुटपीट गर्दा बसे नौ बीपी नगर स्थित आदर्श प्राथमिक विद्यालयका शिक्षक दानबहादुर बोहराको स्यान गएको हो इलाका प्रहरीकाले बीपी नगरका अनुसार आदर्श प्राथमिक विद्यालयमा भएको अभिभावक भेलाका क्रममा मृतक दानबहादुरले विद्यालयको कुषबाट व्यासमा पाँच हजार रूपियाँ लगेको सामा ब्यास नरेको भन्दै भीमबहादुरले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् जिल्ला प्रहरी कार्य डोटीका प्रहरी उपरीक्षक भोजंग साहाले अभियुक्त प्रधान भीमबहादुर बोहरामाथि अनुसन्धान गरी ज्यान मुद्दा चलाउने बताउनुभयो के कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य मन्त्री खाँच अधिकारीको आरोप प्रति तपाई के भन्नु सक्छ प्रधानमन्त्रीलाई चुनौती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 पालो ट्राफिक खबरको यति बेला नायानोडा बिरगढ़ सड़क खण्ड खुल्ला छ त्यसै गरी नायणगढ मोगलिनो ना मोगलिण्ड विसी काठमाण्ड सड़क खण्ड मुगलिण्ड मौली पोखरा सड़क खण्ड र नायगढ़ फ्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ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 सम्बन्धी जानकारी चितवन जिल्लाको आशाको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ आर्पार्ण मौसम आर्पार्ण मौसम, मौसम जुवानी मुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो अब अन्तर्राष्ट्रिय समाचार ताइवानको दोस्रो ठूलो शहर कासिगमा एक अण्डरग्राउण्ड ग्यास पाइपलाइन विस्फोट हुँदा कम्तीमा 25 जनाको मृत्यु भएको छ घटनामा दुई सय बढ़ी घाइते भएको समाचार एजेन्सी एपीले जनाएको छ विस्फोटका कारण सड़क क्षेत्र विच्छेद भएको भने पाइपलाइन भएको विस्फोट शहरमा आग भएको छ जसका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको बताइएको छ उद्धार सड़कबाट लासार निकालिरहेकाले मृत्यु हुनेको संख्या बढ़न सक्ने अनुमान गरिएको छ ताइवानको सेन्ट्रल डिजास्टर इमर्जेन्सी अपरेशन सेन्टरका निर्देशक च्याङच्याङ एसुले पूर्वाज्ञासा नसकिए समयको नियन्त्रणमा आउन नसक्ने आशंका व्यक्त गरेका छन् त्यहाँ पेट्रोल केमिकल पाइपलाइन सड़क मुनि बिछाइएको थियो यु। युद्ध विरामको दुई घण्टाभित्रै युद्ध भंग गरी गाजामाथि हमला शुरू गरेको इजरायली सेनाको आक्रमणमा पनि सत्तरी जना प्यालेस्ताइनको मृत्यु भएको छ इजरायलले गरेको भारी गोलाबारी गाजा क्षेत्रका थुप्रै सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् संयुक्त राष्ट्रसंघ अमेरिकाको प्रयासमा बहत्तर घण्टाका लागि भएको भनिएको युद्ध इजरायलले दुई घण्टामै तोड़ेको बताइएको छ युद्ध विराम भंग गरी पुनः युद्ध शुरू भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुनः युद्ध वातावरण सृजना गर्नुपर्ने बताएका छन् उनले युद्ध लागि गहिरो सलफल गर्न आवश्यक खेल समाचार थाईल्याण्डको बैंकमा पर्सीदेखि शुरू हुने उनातिसौं थाइ किङ विश्व आमन्त्रित सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजतर्फ जाँदैछ चा। प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा खेलाड़ीहरू अनिल गुरूङ अमना पौडे एलन गुरूङ र अनिल जगा मगर रहेका छन् टीम प्रशिक्षकमा रामबहादुर थापा छेत्री व्यवस्थापकमा नेत्र प्रसाद गुरूङ रहेका छन् सहभागी हुन आउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले हिजो विदाय गर्नुभएको थियो नेपाली खेलाडीहरूले रेगुलर डबल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् दिउँसो दुई बजीको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सिन्धुपाल्चोकमा विषण पहिरो आड़को मृत्यु डुफान प्रभावित क्षेत्रलाई गृह मन्त्रालयद्वारा संकटग्रस्त क्षेत्र घोषणा बीपीको समाजवादी सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने नेपाली कंग्रेसको उपसभापति पौडेलको भनाई भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा दुई घण्टाभित्रै युद्धविराम भंग गरी इजरायलद्वारा गाँचो क्षेत्रमा हमला शुरू इजरायली सेनाको आक्रमणमा परिसत्तरी जना प्यलेस्तानीको च्यान गयो र थाइल्याण्डमा हुने पाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आशा छँदै शिखर हार्डवेयर रत्नगरे भकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई नब्बे रङ रोगन सेनिटरी ट्वालेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ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 चितवन मै सबै भन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइड्रल वर्ग र चेक मसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात मोबाइल अन्ठानब्बे द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी